नमस्कार नमस्कार सुस्वागत छ प्रोग्राम जस्ट फर अ इन्जोय हाँसी मजाक केन्द्रमा कान्डापाती टक्कसँग मुस्केर आइरहेको हाम्रा विष्णु नाची अनि म तपाईँको आफ्नै प्रिय डुलुआवाजे अब वास्तवमा भन्ने भन्दाखेरि अब डुलुआवाजेको कुरो सुनेर तपाईँलाई हाँस्न मनलाउँछ हाँस्नु भनेको जीवनमा धेरै वर्ष बाँच्नु हो त्यही भएर धेरै वर्ष बाँच्न चाहनुहुन्छ भने हो जस थरी चाहिँ हँसी मजाक केन्द्र सुन्नुहोस् भन्दै अब चाहिन्छ सुरुवातको एउटा नराम्रो बानी म प्रयोग गर्दछु त्यस्तो अरू कुनै नराम्रो बानी होइन गाना सुन्ने बानी छ नराम्रो त्यही नराम्रो बानी सुरुवात लगाउँ त्यसपछि कुराकानी गरौँला pichha aa ha ha manaao pa pichha mujhe na kasai le chothe na kasai le aacha jula tiro pyaasi tha bisalu bisalu chhan timra maya ko bhata ho nasalu timro madhasiya छा धड़कन देखा हमरों तू ये उठे छा धड़कन नदीले कस्तो गर्ने बजायो कस्तो गर्ने बजाएको छ आज झरी परेको दिन नि नदी आज जा। अँ झट्याक्कै झरिपरे अस्ति बजार भयो नि ठिकै छ अँ डेरावालले चाहिँ नि घर मालिकसँग भने ए साउजी तपाईँले मलाई कस्तो कोठा भाँडा दिनुभयो हो कोठामा त चारैतिर मुसो मात्रै दौडिन्छ त भनेर गुनासो गरे अनि त्यो गुनासो सुनिसकेपछि घर मालिकले भने यति कम भाँडा तिरिरहेको छ यति कम भाँडैमा के मुसा नदौडेर घोडा दौडिन्छ त अरे सुनै सुन्दा सुन्दै बडो हाँसो भाइ पनि टाढै हिँडेँ अनि अहिले आउँदै थियो बाटोमा एउटा केटाले केटीको खोज अरे झन् सबभन्दा पहिला अब केटीले गर्दा भनिन् हेर रमेश म तिमी बिना रहनँ भनेर भन्यो अनि रमेशले भने ए म रमाइस होइन हौ सागर हौ भनेर भने अनि त्यो नानीले भने ए सरी है दार्जिलिङ मैले त भुले छु आज आइतबार होइन सोमबार हो भनेर भनेर भन्यो बाह्रै पछि फरक फरक को बोयफ्रेन्ड रचन दिनको पनि अनि केटाले नि भने के भने त्यस्तो ए आज त सोमबार हो है ल अब म पनि जान्छु दुई घन्टा अघिदेखि सिमाले मलाई कुदिएर अघि हो जमाना बदलेर त्यो बाह्रै पछि गऱ्यो फेरि गयो फेरि फेरि नि बसी हेर्दा हुन्छ भन्ने कुरो बुझाएको हो अनि एउटा ड्राइभरले एकदम अत्याधिक गतिमा गाडी कुदाइरहेका थिए त्यो भएपछि अब ट्राफिकले रोके रोकेपछि चित निकाले अनि ए तेरो नाम के ल यहाँ लेख्नु पऱ्यो भने चित गाड नभए अनि ड्राइभरले पनि भने मेरो नाम कपाल चन्द्र तस्करल कातती मयौँ नाच्दा राव यसरी भन्दै जाँदाखेरि ट्राफिक भने ए भो भो भो तिम्रो नाम लेखेन या चिटमै आँटा नि के चिट काट्ने अब गाडी चलाऊ भइ अरे नाम लामो भएर चिटै काटिएन ज अहिले भत् देखाएको भनेको चाहिँ है अनि के छ भन्दाखेरि एउटा दुइटा साथीबिच भेट भएछ अनि भनौँ साथी है होइन हौ तेरो बुढीलाई त जब रिसुल्थ्यो तब तपाईँ टोक्न सुरु गर्थेँ अनि आज भोलि चाहिँ टोक्देखि टोक्दिनँ भन्दैछ अनि उसले भन्दा टोक्दिनँ अह फिट्टिकै टोक्दिनँ आजभोलि भने अनि ए लौ न कसरी छिटो हो यो गाडी भने अहिले त उसलाई अब रिस उठ्दैन होला हो हो भन्दैछ उसले होइन त्यस्तो कुरो होइन रिस त उसलाई पहिलेकै जाति उठ्छ तर मलाई टोक्दा तोक्दा उसको एउटा दान् मागेको छैन अहिले तोक्यो भने त मलाई त काउबुती लाग्छ अरे भन् त दाँतै सबै सेन्टी खुला हुनु त आजभोलि प्लास्टिकको जाँदा हसै कि त्यही राखेर हुन्टो के हुन्टो कसो हो टिचरले चाहिँ परीक्षामा सबैभन्दा पहिले विद्यार्थीसँग भनेको बच्चा हो तिमीहरूको इक्जाम आऊ प्रश्नपत्र पनि थपाईको लागि प्रेसमा गाउ तर कसैले केही प्रश्न सोध्न सक्छ भने सोध्न सक्थ्यो भने एउटा नेताको छोरो रहेछ विद्यार्थी उसले जहिले पनि उठेर भने सर एउटा प्रश्न सोध्नु थियो यो प्रश्नपत्रहरू चाहिँ कुन प्रेसमा छपाएको हुँदैछ सर त्यति कुरो भनिदिनुहोस् न अरे अनि एउटी नातिनीको नाम चाहिँ सुरक्षा राजा होइन अनि तर उनले डाक्टर भना गइ छन् यो डाक्टर साहब यो सुरक्षाको उचाइ बढ्दै बढ्दैन यो कुराले मलाई ज्यादै चिन्तित पारेको छ यसो कुनै औषधी होला भनेर सोधिन् अनि डाक्टरले भने औषधि चाहिँ होइन हेर्नुहोस् तपाईँको छोरीको नाम सुरक्षा राजा यो सुरक्षा नाम बदल्नुहोस् अनि नाम महँगाई राखिदिनुहोस् अनि तपाईँको छोरी पन्ध्रबाट कसले रोप्दै चाहिँ लौ म पनि हेरौँ त हाँसो भयो क्या त्यसपछि <laughs> <laughs> <laughs> पनि एउटा व्यक्ति धेरै अघिदेखि एउटा किराना बसालको वरिपरि चक्कर लगाइरहेको थियौ घरि यता घरिता घरि यता घरि उता भनेर हिँडिरहेको थियो अनि पसेली साउजीले त्यो व्यक्तिले सोधे ए भाइ तिमी अघिदेखि घुमेको घुमै छौ होइन आखेर तिमीलाई के हो भनेर सोधे व्यक्तिले भने <laughs> अलिअलि सामान लानु थियो हजुर त्यसैले सौ म सही मौकाको इन्तजार गर्दैछु अरे को रहेछ क्या दे त अनि हिजो यो डेन्टल हस्पिटलमा गएको थिएँ कि म विष्णु दाजु दात दुख्यो बुढो मान्छे हो क्या त्यहाँ गएको त्यो सिनेमा हलमा जाने टिकट चेक गर्ने एउटा साथी पनि आउनु भएर चाहिँ त्यहाँ अनि त्यहाँबाट दाङ्ग्राले उसलाई सोधेँ अनि तपाईँ कुन चाहिँ दाँतमा दुखिरहेछ भनेर सोधेँ अनि उनले चाहिँ कस्तो जवाब दियो भन्दाखेरि हजुर यो माथिल्लो बालकुनिको चाहिँ नि दुई नम्बर सिटको त दुखिरहेछ अरे भगवान् अब के ला जसले जस्तो काम गर्थ्यो त्यस्तै भने अब कम्प्युटरमा काम गर्ने बिरामी हजुर मेरो हार्ड डिस्क दुखिरहेको छ यसो उपचार गरिदिनु भन्न होइन त्यस्तै त हो के भन्दैन अथवा के समाचार क्षेत्रमा काम गर्ने बिबिने के भन्छन् भने उनले के भन्छ नि अब समाचार क्षेत्रमा चाहिँ नि पत्रकारले उयो भने हजुर यो जा यो मकै आउने दाँत त्यति सबै होलान् कि त हजुर यो एउटा दाँतको रिपोर्टिङ गरिदिनु पऱ्यो यो साह्रै चाहिँ नि चलिरहे हो श्रीमान चाहिँ नि साह्रै कन्जुस थिए अनि उनको श्रीमती असाध्यै फजुल खर्च गर्ने अनि श्रीमतीले एकदम पैसा मगाएको गएको रहेपछि अब श्रीमानले शी, भने तिमी फजुल खर्च धेरै गर्छौ भगवान्ले त नसुन् सुन्न त यदि मलाई केही भइहाल्यो भने तँलाई भिख मागेर खानुपर्ला अनि चल्पाउ भनेर भने अनि त्यसपछि श्रीमतीले पनि भनिन् कन्जुस पठाएको कुरा सुनेर तपाईँ चिन्ता नलिनुहोस् तपाईँसँग पैसा माग्यो भने भिख माग्यो भने त कम छैन अब त मलाई भि भिख माग्ने बाध्यै परिसक्यो नि भगवान् नि हो ल अब कुरो न कुलो भन्ने कि नि मरिन्छ करे एउटा सानो गाना सुनौँ गानापछि टक्कैसँग हौ बिरेककोमा जाऊँ मलाई सत्त कवर सिएल त्यति बेला चाहिँ यो गाना के सा कभी मैच किया कभी, दिय। कभी, कभी मैच किया दिल कभी कैच कियाके डर टच करके टच करके कहा चलती बच करके टच अटैच किया दिल कभी कैच किया कभी मैच की आ रे कभी छोड़ दिया दिल कभी कैच किया के दिल क्यों किया कभी छोड़ दिया दिल कभी कैच किया रहे? के सा, कभी मैच किया रहा कभी छोड़ दिया दिल कभी कैच किया रहे? यो हो रेडियो अर्पण एक से सात उपलोक वेलकम टु ब्याक अगेन प्रोग्राम जस्ट फर अ इन्जोय हाँसी मजाक केन्द्रमा कान्नाबारी विष्णुनाथी मुसुक्क हाँस्दै खुसिक्कै गरिरहेको छ नि हो यस्तै छ हजुर हेर्नुहोस् अब दुलुवा बाजे म छु के अरे अब अर्पण सबैको लागि सधैँको लागि रेडियो अर्पण एक सय चार छोप्लो पाँच मेगाआटमा अटक्कसँगले चाहिँ प्रोग्राम सुनिरहनु भएको छ एउटा आँखाको बिरामी डक्टर कमै बसेर उपचार गराउँदा गराउँदा वाक ठक्क लागेछ त्यसपछि उनी घर जाने मन गरेछ भनेछन् ल डाक्टर साब अब मेरो हात सन्चो हेर्नुहोस् हात दुःखानी छैन जे हो त्यो कुरो ट्याक ट्याक देख्न पनि सक्ने भएको छु ल मलाई घर पठाइनु पऱ्यो भनेर भने त्यो भनेपछि डक्टरलाई परीक्षण गर्न मन लागेछ अनि एउटा ठुलो खन्ने थाल आएर हातमा बोकेर ल भन्नुहोस् यो के हो भनेर सोधेँ बिरामीले यसो घोरिएर हेरेँ अनि धेरै मेरो पछि हजुर त्यो डलर पैसा चाहिँ हो तर एक सु पचास पैसा अलि ठम्ब्यादिन अरे अलि <laughs> यस्तो मान्छे सन्चो भयो भने जान खोजेर हुन्छ अनि बाटोमा आउँदै थिएँ एउटा भिखारीसँग चाहिँ एउटा बाउले चाहिँ सुटेत बुटेत बाबुले भने ऐ भिखमा आयो भने तिमीलाई लाल लाउन <laughs> मसँग एउटा मेरो घरमा काम गर् म तिमीलाई महिनाको तिन हजार दिन्छु ल भने त्यसपछि भिखारीले भने अँ म लाटै छु नि त्यति धेरै त्यो कुरा होइन बरु तिमी चाहिँ मसँग आएर बस्छ भिख माग्नेलाई म तिमीलाई महिनाको पाँच हजार त लिन्छु ल हौ कहीँ नै त्यस्तो राम्रो छ भिख मागेपछि अनि कहाँ त्यो अन्त जान्छ नि त नि अनि एकपटक हाम्रो एउटा चाहिँ सागर नाति थियो क्या चाहिँ पाइलटको लागि अन्तर्वार्ता दिने गयो हेर्नुहोस् अनि अन्तर्वार्तामा उसँग सोधियो तपाईँको मुटु त कतै कमजोर छैन भनेर सोध अनि सागर भने बिल्कुल छैन हजुर एकदम ठिक छ भने मेरो मुटु यति धेरै बलियो छ कि अब अहिलेसम्म चाहिँ गएको चाहिँ तिन वर्षमा जम्मा तिनचोटि मात्रै हटेट्याक भएको थियो त्यही त म दिँदैछु भनौँ त्यसपछि उसको कुरो सुनेर फेरि अर्को कथा सोध्ययो होइन अनि तपाईँलाई हटेट्याक चाहिँ कुन कुन समयमा आयो त भनेर सोध्यो अनि हाम्रा सागर के भन्यो भन्दाखेरि हजुर मलाई हट एट्याक त्यति बेला आएको थियो एकपटक ऐश्वरेर आएको बिहा हुँदाखेरि ह एकपटक चाहिँ नि त्यो हाम्रो चाहिँ रिहा थापाको बिहा हुँदाखेरि अर्को पटक चाहिँ सायद काजलको बिहा हुँदा होला हजुर त्यो भइसकेपछि अब जेलरले कैदीलाई सोधे जेलबाट सोधेपछि तिमी के गर्छौ कैदीले उत्तर दियो हजुर म गहनाको पसल खोल्छु भने अनि जेलरले फेरि सोधे ओहो गहनाको पसल खोल्नु त धेरै पैसा लाग्छ कहाँबाट ल्याउँछौ तिमी त जेलमा बसेर तिमी त कमाइ पनि छैन भने कहिले भने हाँस्दै भने कहिले जेलर साहब पनि जिस्किनु हुन्छ जहाँको गहना पसल खोल्नुलाई त मलाई एउटा हतौडा भए पुगिहाल्छ नि अरे भगवान् दङ बढेको नि गाडी नाति हेर ओहो अनि त्यसपछि के हो भन्दाखेरि बाटोमा आउँदै गर्दा एउटा मान्छेले आफैलाई जुत्ताले एकदम मसँग हानिरहेको छ आफ्नो रा जुत्ताले आफैलाई एउटाले सोध्छ है अनि यसले किन आफैले आफैलाई जुत्ताले हानिरहेको छ भनेर सुरे भने यो मान्छे गिनेश नाम लेखाउन चाहन्छ रे क्या जुत्ता खाने चाहिँ नि रेकर्ड आफ्नै नाममा राख्न चाहन्छ अरे <laughs> <laughs> रेकर्ड पनि कस्ता कस्ता अनि त्यसपछि एउटा चाहिँ शङ्कर सागर नातिसँग भने तिमी सानसानो कुरामा पनि कालो हुन्छौ किन कालो हुन्छौ भने अनि सागर नादीले उता के गर् त मेरो जन्म नै औसीको मध्यरातको बाह्र बजे भएको त हुनै पर्यो नि अरे के लायो के लाग्यो के लाग्यो अब चाहिँ यस्तै छ हेर्नुहोस् अब कुरो भन्ने कुरो जति चाहिँ नि जता लो त्यतै नै जान्छ के अरे होइन कसै हजानी बेला भयो भन्ने इच्छा आएको छ अब अन्तिम है एउटा म्यानेजरले भित्र आउने बित्तिकै सोधो एउटा व्यक्तिलाई तिमीलाई थाहा छैन अनुमति बिना चाहिँ भित्र आउन मनाइ छ भनौँ भने अनि उनले भने हजुर मलाई राम्रोसँग थाहा छ अनुमति नलिकन भित्र आउन पाइन्न त्यही भएर म अनुमति लिनकै लागि भित्र आएको हो सर म कति बेला आउँ भने भित्र आइसकेपछि अनुमति लिने कुरो पनि भाउ लौत नाति होस् स्वस्थ रहनुहोस् व्यस्त रहनुहोस् अरूको कुरा काटेर समय बर्बाद नगर्नुहोस् आफ्नै चाहिँ नि खुट्टामा उभिने प्रयास गर्नुहोस् आफ्नै पौधमा रमाउने बानी गर्नुहोस् अरूको पौधाखमा रमाउन नभन्नुहोस् यही चाहिँ नि सल्लाह सुझाव चाहिँ अगाडि बढाउँदै कान्ना पारेर सघाउने विष्णु नातिलाई चाहिँ नि अभिवादन त्यस्तै म ढिलुवा बाजे जस्ट फर इन्जोय हाँसी मजा केन्द्रबाट बिताउन्छु नमस्कार Indonesia अरे दिलमिट मेरे, ओ, हैलो, हैलो, है लो, है लो अब दो हो ये फनी बारी रह हम �ę नावं ऐसे वैसे अकड़ा ओ है आओडर जलु हिस्त में जारी है अपनी में ओ हैलो, हैलो, हैलो, अब दो हो ये बारी रह अब दो हो ये फनी बारी रह लिटल पित जट का जिसे दिया वो ब्लिबत का फेमस होने �